काठमाडौँ र भक्तपुरमा यातायात कार्यालय थप्न प्रधानमन्त्रीको निर्देशन सार्क अर्थमन्त्रीको बैठकमा भाग लिन महरा पाकिस्तान जाने भदौ आठ गतेनै सोभि निर्वाचन गराउन क्रान्तिकारीको मागदाङमा गोली हाने दुईजनाको हत्या भारतका विभिन्न राज्यमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा पच्चिसजनाको मृत्यु र्यारेथ बेल ने दुई गोल करे स्पेन सी लाली का फुटबल में रियल मजयी सुरुआत प्रभावकारी सूचना का यूनिटी खबर नमस्कार फिरकुंची मोडिशन को बयानबे दशमलव दुई मेघाज र इंटरनेट अनलाइन में रेडियो यूनिटी डट कम डट एनपी बा प्रसारण भैरिक दिवस तीन बजी के यूनिटी खबर में स्वागत है प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यातायात सम्बन्धी सेवा प्रदायक कार्यालय थप्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई ले निर्देशन दिनुभएको छ काठमाडौँमा थप दुई कार्यालय र भक्तपुरमा एक कार्यालय थप्न प्रचण्डले निर्देशन दिएका हुन् प्रधानमन्त्री प्रचण्डले आज बिहान मन्त्री लेखक रमेश लेखक र यातायात सचिवलाई निवासमै बोलाएर यथाशीघ्र सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ जनताले दुःख नपाउने गरी सबै सरकारी कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाउने सरकारको नीति नै रहेकाले अन्य कार्यालयहरूमा पनि यसै अनुसार गृह हुने दाहालले बताउनु उपप्रधान एवं अर्थमन्त्री किशोर बहादुर महरा पाकिस्तान भ्रमणमा जाने भएका छन् महरा सारका बैठकमा भाग लिन पाकिस्तान जान लागेका हुन् मन्त्रीहरूको बैठक इस्लामाबादमा बिहिबार र शुक्रबार हुनेछ हालै मात्र प्रधानमन्त्रीको विशेष दूत बनेर चिन गएर फर्किएका महरा बुधबार पाकिस्तान जाने उनको निजी सचिवालयले जनाएको छ सारको अर्थमन्त्रीहरूको बैठकमा भारतीय अर्थमन्त्री अरूण जेटली सहभागी हुने नहुने अन्यमा छ केही समय पहिले भारतीय सञ्चार माध्यमहरूले सारको अर्थमन्त्रीहरूको बैठकमा नजाने दावी गरेका थिए नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरा सब क्रान्तिकारीले पूर्व निर्धारित पूर्वनिर्धारित मितिमै सोभि निर्वाचन गराउन माग गरेको छ विद्यार्थी सङ्गठनहरूले मनोनयन दर्ता गरिसकेपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निर्वाचन मिति सारेको भन्दै क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित समयमै चुनाव गराउन माग गरेको हो क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा बिना कारण र विद्यार्थी सङ्गठनहरूसँगै बिना कुनै छलफल निर्वाचन सर मा आरोप लगाउँदै जसरी पनि निर्धारित मिति भदौ आठ गति नै सोभि निर्वाचन गराउन माग गरेको हो भारतको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज स्वदेश फर्किँदै हुनुहुन्छ आज राति नौ बजेपछि मन्त्री निधि नेपाल फर्किने कार्यक्रम रहेको छ भारतमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रधानमन्त्री नरेन्द्र मोदी समकक्षी राजनाथ सिंह लगायतका उच्च पदस्थ अधिकारी र दलका नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो भेटमा नेपालमा भारतवेशको सम्बन्ध संविधानमा देखिएको असन्तुष्टि लगायतका विषयमा छलफल भएको थियो निधिले नेपाल फर्किने फर्के लगत प्रधानी पुमल दाहाल प्रचण्डलाई दिल्लीको सन्देश सुनाउनु हुनेछ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा मन्त्री निधि भतौ दुई गति बिहिबार भारत जानु भएको थियो दाङमा गोली हानी दुईजनाको हत्या भएको छ गढुवा गाविस पाँच खरिब खबरीमा आइतबार राति गोली हाने स्थानीय राजुरोका र रा कालो को हत्या भएको हो सोही ठाउँका कर्णबहादुर पुलले उनीहरूलाई भरुवा बन्दुकले गोली हाने हत्या गरेको प्रहरीले जनाएको छ गोली हानी गोली लागि गम्भीर घाइते कालो रोकाको उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने अर्का घाइते राजुरुकाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो खबरी नाकामा लागेको तीज मेलामा पुगेका कालु र राजुलाई पुलले पुरानो रिसिबी साध्न गोली हानेको प्रारम्भिक अनुसन्धानबाट देखाएको दाङका प्रहरी प्रमुख एसपी धीरजराज धीरज प्रताप सिंहले जानकारी दिनुभयो मदिरा सेवन गरेका पुलले उनीहरूलाई मोटरसाइकलमा चढ्ने गोली हानेको प्रहरीले जनाएको छ अभियुक्त पुन फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ खबरमा केही देश बाहिरका खबर भारतका विभिन्न राज्यमा भीषण वर्षा पछिको बाढीका कारण कम्तीमा पच्चिस जनाको मृत्यु भएको छ मध्य बाढीमा परि कम्तीमा सत्र जनाको मृत्यु भएको छ गङ्गा नदीमा आएको बाढीका कारणले बिहारमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् नदीहरूमा पानीको सतह खतराको सूचीभन्दा माथि पुगेपछि बाढीको त्रास थप बढेको छ विभिन्न सहर विभिन्न सहर जनमग्न भएका छन् बाढीबाट मध्य प्रदेश उत्तर प्रदेश बिहार पश्चिम बङ्गाल नराम्ररी प्रभावित बनेका छन् पूर्वी बिहारमा बाढी प्रभावित पन्ध्र हजारभन्दा बढी जनतालाई असीभन्दा बढी स्थायी शिविरमा राखिएको छ बाढी पीडितले राहत र उद्धारमा तदारुकता नदेखाएको भन्दै सरकार विरुद्ध आक्रोश पोखेका छन् टर्की में बाह वर्ष का बालक ने घाती विस्फोट गराएको रहस्य खुले विवाह समारोह में एकावन जना को हत्या करफोट में बाह देखि चौदह वर्ष को बालक संलग्न रहे बीबीसी जनाये टर्की राष्ट्रपति सीरेपत एम अर्दोगा ती बालक को पहचान भैस दावी कर इस आईएसएसले हाथ रहो टर्की को गाजी आन्टेप सहरमा विवाह समारोहमा चलेको स्थान नजिकै गराएको आत्मघाती विस्फोटमा एकाउन्न जना मारिनुका साथै करिब सत्तरी जना घाइते भएका छन् ग्यारेथ बेलले दुई गोल गरेपछि स्पेनिस ला फुटबलमा रेल मड्रिडले विजयी सुरुवात गरेको छ आइतबार राति भएको खेलमा रेल मड्रिडले रेल डार्ड थी तीन शून्य को सहजित हात पारेको हो रियल मर्डिट ने दोसों मिनट में नोलब अग्रता ली थी चालीसों मिनट में एसएसिओले गोल करे पी भ्रमणकारी टोली पहले हाफ में को अग्रता लफल भो रोनाडो को बिना मैदान उतरि को रिय का लगी तेसरो गोल भिनट में बेल ने करे अर्क खेल में एथ्लेटिक को मर्डिट भवर नवेशवेश अलिभ्याससँग एकको बराबरीमा रोकिएको छ काठमाडौँ र भक्तपुरमा यातायात कार्यालय थप्न प्रधानमन्त्रीको निर्देशन सारक अर्थमन्त्रीहरूको बैठकमा भाग लिन महरा पाकिस्तान जाने भदौ आठ गति नै सोभि निर्वाचन ग्राउन्ड क्रान्तिकारीको मागदाङमा गोली हाले दुईजनाको हत्या भारतका विभिन्न राज्यमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा पच्चिसजनाको मृत्यु र ग्यारेट वेलले दुई गोल गरेपछि स्पेन्सी ला फुटबलमा रियल मेड्रेडको विजय सुरुवात